मेघा संगे इंटरनेट लाइन डट रेडियो कम बात सुनी रहने बिहान दस बजे में स्वागत साउन चार गते बस्ने विस्तारित बैठकको तयारीका लागि ए नेकुपा माओवादी आन्तरिक छलफलमा कंग्रेसको नलफ्रासीको त्रिवेणी धाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक का आज बस्ने इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू पूर्वी चितनको खैरनीमा आज बिहान कन्टेनर र बसे कापसमा ठक्कर खाँदा तेह्रजना घाइते एजिप्टमा उदारवादी नेता बालिने बारै उपराष्ट्रपति पदमा चुनिए र त्रिकोणात्मक क्रिकेट श्रृंखलाको फाइनलमा श्रीलंका र भारत प्रवेश यापन तथा गुजार्नका कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि अब समाचार विस्तारमा दौशा अनुसार गते बस्ने विस्तारित बैठकको तयारीका लागि एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुट्ने भएको छ आज दिउँसो एक बजे पदाधिकारी सहित राज्य समितिका इन्चार्ज र विभिन्न ब्युरोका प्रमुखहरूको बैठक बस्ने माओवादीले जनाएको छ का पार्टी पे कार्यालय पेस चणाकोटेश्वरमा बस्ने बैठकमा विस्तारित बैठकको तयारीका विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्पकमल धाल प्रसन्डाका स्वकीय सचिव चुनामणी खड्काले जानकारी दिनुभयो जिम्मेवारी बाँडफाँडमा विवाद भएपछि माओवादी केन्द्रीय समिति बैठक विस्तारित बैठक बोलाएको थियो पदाधिकारीले सहमति सुनाएको कार्यविभाजनको प्रस्तावमा सरको आलोचना भएपछि उपाध्यक्ष डाक्टर बबुराम भट्टले पत्याको घोषणा गर्नुभएको थियो नेपाली कङ्ग्रेसको नलपरासीको त्रिवेणी धाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भएको छ उपसभापति रामचन्द्र पल्लीको समय जगतोमा गठित कार्यदलले महासमिति बैठकमा पेश भएका आर्थिक सामाजिक राजनैतिक र साङ्गठनिक प्रस्तावलाई अन्तिम रूप दिन बैठक बस्नु लागेको हो बैठकमा आसन्न संविधान सभाको चुनावलाई लक्षित गरी बनाउने कार्ययोजनाको विषयमा पनि छलफल हुने कङ्ग्रेसका एक जनाएका छन् बैठक बिहान एघार बजेपछि पार्टी कार्यालय सानेपामा बस्नेछ O <laughs> सरकारले आगामी बजेटमा कर्मचारीको तलब वृद्धि सम्बन्धी आज छलफल गर्ने भएको छ हिजो बुझाइएको तलब वृद्धि सम्बन्धी प्रतिवेदनलाई आज अन्तिम रूप दिने तयारी भएको छ तलब भत्ता वृद्धिका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले हिजो प्रतिवेदन मुख्य सचिव लीलामणी पौडेललाई बुझाएको छ आज अर्थमन्त्री शङ्कर प्रसाद कोरिलाको उपस्थितिमा बस्ने तलब निर्वाण र रा पुनरावलोकन समितिको बैठकले अन्तिम रूप दिनेछ मुख्य सचिव लिलामणी पौडेलको प्रतिवेदन प्राप्त भएको र अध्ययनपछि निर्णय लिने बताउनुभयो उहाँले आज पनि प्रतिवेदन लाई अन्तिम रूप दिन सकिन्छ एक दुई दिन पनि पर्न लाग्न सक्छ भन्नुभयो शिक्षक विद्यालय कर्मचारी र बाढी पिर्ध संयुक्त सङ्घर्ष समितिले सर्वोच्च अदालतको फैसलालाई व्यवस्था गर्दै वर्तमान सरकारले बजेट ल्याउन लागेको भन्दै राष्ट्रपति डाक्टर रामरायण यादवको ध्यानाकर्षण गराउने सा। भएको छ सङ्घर्ष समितिले बिहान एघार बजे राष्ट्रपति कार्यालयसित निवासमा पुगेर ध्यानाकर्षण गराउन लागेको नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको धारा बयानब्बेको खण्ड ममा अदालतबाट सरकारका विरुद्ध भएका फैसला बमोजिमको रकम नछुट्याए बजेट ल्याउन नमिल्ने व्यवस्था भएको हुँदा सो सम्बन्धी राष्ट्रपतिको ध्यान आकर्षण गराउन लाई घर जग्गाको क्षतिपूर्ति दिन स्वच्छको सुविधा तोक्न विद्यालयका कर्मचारीको पेन्सन औषधि उपचार खर्चको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारको नाममा विभिन्न समयमा आदेश जारी गरेको थियो ती फैसलाहरू कानुन नभएको भन्दै फेरि अर्को रिट विचाराधीन रहेको बेला सरकारले बजेट ल्याउन लागेको भन्दै शिक्षक विद्यालय कर्मचारी र बाढी पीड़ितहरू आन्दोलित भएका हुनु सङ्घर्ष समितिले राष्ट्रपति यादवलाई अन्तरिम संविधानको धारा बयानब्बे म बारे पनि आज ध्यानकर्षण गराउने जनाएको छ प्रहरीले काठमाडौँको कोटेश्वरबाट पैँतिस किलो सुन बरामद गरेको छ सुराखीको आधारमा बिहान पैँतिस किलो अवैध सुनसहित एकजनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ घटनाको थप अनुसन्धान भइरहेको बिहान एघार बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ¡Gracias! इलाम धर्मावंबी को महान पर्व रमजान आजदि शुरू हो एक महीनासम चलिए पर्व में आज सब रोटे मुसलमान सूर्यास्त न भेसम व्रत बस्ने गरी व्रत बस्ने पुरसई रोजा भमजान पर्व को अवसर में विश्वभर का इलाम एक महीनासम रोजा बस्ने ग इलामी पात्रो हिजरी समत को नवई रमजानक मुबारक महीना रोजा बस्ने गोजा एकठिन व्रत भरीर चोखो राखी अल्लाहसँग प्रार्थना गर्नुपर्छ रोजा शुरू गर्नु अघि केही आफूलाई इच्छा लागेको खानेकुरा खाइन्छ त्यसलाई सहेरी भनिन्छ दिनभरिको रोजा समाप्त गर्ने बेलामा सामूहिक खानेकुरा खाइन्छ त्यसलाई एफ्तारी भनिन्छ एफतारीमा खजुर सेवई फलफुल मिठाईका साथै मासु छने खानेकुरा खाने, खाने प्रचलन छ रोजा अवधिमा जान खानपिन गरेमा शक्तिवर्धक सुई लिएमा दशाबाट औषधि प्रवेश गराएमा अर्थात् सलाइन छाएमा सहवास गरेमा रोजा भङ्ग हुन्छ रोजामा पानी समेत पिउन हुँदैन इन को रोजा पूरा करे मुसलमान धूमधाम संगद उल फित्र मनाने गशन पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चेतोनको खैरणीमा आज बिहान कन्टेनर र बसै आपसमा ठोकिएर भएको दुर्घटनामा तेह्रजना घाइते भएका छन् नारायणगढतर्फ आउँदै गरेको स्थानीय रूटमा चल्ने ना तिन ख आठ तिन तिन शून्य नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको ना तिन ख पाँच सात नौ नम्बरको कन्टेनरले खैरहरी सार नमुना पेट्रोल पम्प गाडी बिहान साढे छ शा बजीतिर बसमा सवार यात्रु घाइते भएका हुन् घाइतेहरूको भरतपुर स्थानीय मेघा भइरहेको इलाका प्रहरी कार्य खरेनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो दुवै सवारी र चालकमा हाम्रो प्रश्न छ राजनैतिक दलहरू सबैभन्दा बढी भ्रष्ट भएको भ्रष्टाचार विरूद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण तपाईँलाई कस्तो लाग्यो ए आना सही बी बनावटी र सही थाहा छैन अर्पण जन आवाज मत दिन सकू जिस को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन व पैंतालीस पचपन मठा सकने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने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 ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सय उठौ चित फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय अब अन्तर्राष्ट्रिय समाचार इजिप्तमा मोहम्मद अल बारादेई उपराष्ट्रपति पदमा सुनिएका छन् उद्धारवादी नेता मानिने बारादेई यसअघि राष्ट्रसंघका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख भइसकेका छन् यसैगरी अन्तरिम राष्ट्रपति अदली मसोले पूर्व अर्थमन्त्री हाजिम अल बेब्वलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् नियुक्त लगतै बेब्लाविले एक संविधान जारी गर्दै आउँदो वर्षको शुरूआतसँगै सत्ता हस्तान्तरणको लागि निर्वाचनको प्रक्रिया थालिने घोषणा गरे यता गरे सरकारले गरेको निर्वाचनको घोषणाको सबैजसो विपक्षीले विरोध गरेका छन् द नेसनल सल्भेन्सन फ्रन्ट पार्टीले पनि विरोध गरेको छ उसले मन्सूरीले घोषणा गरेको कार्यक्रमहरू अस्वीकार गर्ने घोषणा गरेको छ चुनावका लागि सरकारले जारी गरेको मसौदामा अझ बढी छलफल र परिवर्तन हुनुपर्ने मा गरे माग गरेको छ त्यस्तै मोर्चीका समर्थक मुस्लिम ब्रदरहुडले पनि यसको विरोध गर्दै आएको छ अब खेल सम श्रीलंका र भारत त्रिगुणात्मक क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेका छन् भारतले श्रीलंकालाई एक्कासी रनले पराजित गरेपछि यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् वर्षाले प्रभावित खेलमा एक सय अठत्तर रनको विजय लक्ष्य पाएको श्रीलंका छयानब्बे रनमा समेट्यो दिनेश चण्डीमले छबीस रन, रन बनाउनु बाहेक उसका अरू ब्याट्सम्यानले बीस रन कताउन सकेनन् भारतका लागि भुवनेश्वर कुमारले छ ओभरमा एक मेडल राख्दै आठ रन दिएर चार विकेट लिएर यो नै इशान्त शर्मा र रविन्द्र जडेजाले सम्मान दुई दुई तथा उमेश यादव रविचन्द्र नास्वीनले सम्मान एक एक विकेट लिए पहिले ब्याटिङ गरेको भारतले उनातिस ओभरमा तीन विकेट गुमाएर एक सय उन्नाइस रन बनाएको अवस्थामा पानी परेको थियो लामो समय पानी परेपछि श्रीलङ्काले मात्र डकवर्थ लोइस ओभरमा एक रनको विजय लक्ष्य पाएको थियो तर श्रीलंका चौबिस ओभरमा अलाउट भयो भारतको जेसँगै नौ अङ्क रहेको घरेलु टोली वेस्ट इण्डिज बाहिरको छसम्म नौ अङ्क भए पनि श्रीलङ्का रनड्रेडको आधारमा फाइनलमा प्रवेश गरेको हो भारतको भने दश अङ्क छ म बहिबार बेलुकी भारत र श्रीलंका उपाधिका लागि भिड्नेछन् साउन चार गते बस्ने विस्तारित बैठकको तयारीका लागि एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा कंग्रेसको नलपराशीको त्रिवेणी धाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन कार्यदलको बैठक आज बस्ने इस्लाम धर्मालम्बीहरूको वाहन पर्व रमुान आजदेखि शुरू पूर्वी चितुङको खैरेडीमा आज बिहान कन्टेनर बस एकापसमा ठक्कर खाँदा तेह्रजना घाइते इजिप्टमा उदारवादी नेता मानिने बाह्र दे उपराष्ट्रपति पदमा चुनिए र त्रिपुणात्मक क्रिकेट श्रको फाइनलमा श्रीलंका र भारत प्रवेश टीलर्निंग एकाडेमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत एसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहनी चार पर्षा हिमायन बैंक मैथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार बावन छयास एक सौ चौहत्तर रेडियो अर्पण एक सय चार पाँच नै घर देशकै चर्चित नेटवर्कहरूको सहकार्यमा परिस्थिति सुझाउनेवाजहरू सामुदायिक सूचना नेटवर्क सिआइन काठमाडौँ नेपाल बाढी नेटवर्क काठमाडौँ उज्यालो 90 नेटवर्क काठमाडौँ रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा काठमाडौँ साथमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वभर तपाईँसँग हाम्रो प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तरक पल रेडियो चार्लो पांच मेगा सब का लगी सदै का बाइक तथा स्कूटर अब ती शौरा बेट्री पावर बेट्री माइलेज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 2009-2010 अपासी 160 110 पेप फोन नंबर शून्य छपन्न पांच बैसठी शून्य तेरह पेटिंग यात्रा को भरपर्दी त प्रतिशत का साथ कायुर्वेदिक उपचार चारक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेटा चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड कम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो फोर हटाउने एन्जेलि क्रिम हार जोड्ने पिएको बात समस्याको लागि सन्धि सुधार तेल स्तन सम्बन्धित समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट